ओ फुलफुलेको ओले र झरनालाई ओहिले र झरनालाई जन्मिएको तिम्रो शिरभरनालाई यो संसारको रित त यस्तै छ निरमाया यो संसारको रित त होइन छैन भन्दिन ती लाकई हो मैले तिमी सीता